ध्याय कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त मुनि तहाँ उपरान्त लावण्य देशमा त्यहाँका मन्त्रीहरूले हात्तीलाई सुवर्णको कलश फुलको माला लिई राजा खोज्न लगाइराखेका थिए लोकहरूले नाना वस्त्र अलङ्कार पहिरी राजा होइजला कि भनी हात्तीका नजिक गए अघि पछि हिँड्न लागे नवराज ब्रह्म ब्राह्मण पनि पार्टीमा बसी हेरिरहेका थिए हरिहर हात्तीमा प्रवेश गरी नवराज ब्राह्मणका नजिकमा गई फूलको माला गलामा लाई लाइदिई सुवर्णको कलशले अभिषेक गरे त्यो देखेर लोकहरू भन्छन् हे लोखो, हो यो हात्ती बौलायो यस देशमा क्षेत्रीय कोही होइनन् र यस्ता ब्राह्मणलाई अभिषेक गर्यो भन्न लागे कसैले हाती बौलाएको होइन तिमीहरू बौलायो मुखले नबोले पनि हाती देवता हो य मूर्ख हो ब्राह्मण भए पनि क्षेत्रीय भए पनि वैश्य भए पनि शुद्र भए पनि उसका तपस्याले राजा भयो बिना नारायणको अंशले नारायणले नदी राजा हुन उसै पाइँदैन चुपलाग भनी सम्झाए तहाँ उपरान्त हरिहर प्रवेश भइरहेका हात्तीले नवराजलाई सुनले उठाई आफ्ना कुम्भ स्थलमा राखी दरबारमा लिई गयो गुरु पुरोहितले नाना वस्त्र अलंकार पहिरै सम्पूर्ण सामग्री तयार गरी पुनः घट अष्ट मङ्गल गरी सुदिन ठहराई त्यस सहरकी राजा कि पुत्री लाभण्यवती नाउ गरेकीलाई दिपूर्वक नवराजलाई कन्यादान दिई उनलाई राजा तुल्याए हे महाराज अभिषेक भएको छैन सामग्री तयार छ सुदिन ठहराई अभिषेक दिनुहोस् भनी गुरु पुरोहितले भने त्यसपछि नवराज भन्छन् हे गुरु पुरोहित हो बिना मेरी महातारीले नदी अरुको अभिषेक कसो गरी लिऊ चन्द्रज्योति नगरका सहर बाहिर एक खरले तुल्लाएको घर छ त्यहाँ गोमा नाउ गरेकी ब्राह्मिणी छन् ती मेरी महातारी हुन चाँडै लिन पठाइदेऊ यति नवराजले भनेको सुनि मन्त्रीले म जान्छु भनी नाना वस्त्र अलङ्कार फौज समेत भई चन्द्रज्योति नगरमा गए गोमा ब्राह्मिणीलाई भेटी प्रणाम गरी भने हे महारानी तपाईँका पुत्र नवराज लावडे देशमा राजा भए उनको म मन्त्री हुँ तपाईँलाई लिन भयो र आएँ यी वस्त्र अलंकार पालकी ल्याएको छु पहिरी चाडो हिँड्नुहोस् भनी बिन्ती गरे मन्त्रीले भनेको यस्तो वचन सुनि गोमाले मनमा आनन्द गरी मन्त्रीले ल्याएको वस्त्र अलङ्कार पहिरी पाल्कीमा बसे लावणे देशमा गइन् चन्द्र ज्योति नगरका स्त्रीहरूले चाल पाए र हेर्न बनी कसैका कपालको केस फुगेको कसैको पडुकाको छेउ फुस्केको कसैको छोराछोरी रोएको कसैले भात खाना लागेको पनि छाडी यस्ता तरहले हतपताउँदै निस्के पाल्केमा बसी फौज समेत भई गएकी गोमालाई देखी भन्छन् हे स्त्री जाति हुँदा हुँदी पनि गोमा सधैँ धागो काती अ गरी बाँचिरहेकी थिइन् आज र आज महारानी बहिमा बसी गइन् भनी आफमा बोल्न लागे गोमा ब्रा ब्राह्मिडी तहाँदेखि गैलाबडे देशका नजिकमा पुगिन नवराजले चाल पाएर हात्ती घोडा रत लगी गीत बाध्य गरी सिन्दुर यात्रा गरी दरबारमा लगेर साष्ट्राङ्ग प्रणाम गरी हे माता तपाईँका तपस्याले र हरिहर कृपाले म लावण्य देशको राजा भएँ धन्य तपाईँको तपस्या मेरो भाग्य अब अभिषेक पनि दिनुहोस् भने यति नवराजले भनेको सुनि सुदिन ठहराई सुनको सिंहासनमा बसाली नवराज र लावण्यवती रानीलाई विधिपूर्वक राज्याभिषेक दिइन् राज्याभिषेक भइसकेपछि गुरु कुरु पुरोहित ब्राह्मणलाई भोजन गराई दक्षिणा दिला गरी हात्ती घोडा रथ तयार गरी गीत बाध्य गर्दा फौज समेत लिई दरबारमा जाँदा भए इतिश्री स्कन्द पुराणे केदारखण्डे महात्मे कुमारागस्त समाजे श्री सुस्तानी परमेश्वराय व्रत कथाय नवराज राज्याविषेको नाम पञ्चविशो अध्याय